सेनेटरी हिमालयन ब्याङ्कको आडैमा रत्नगर एक सौराह चोक चितवन प्रोप्राइटर लीलानाथ मैनाली राजेन्द्र मैनाली मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय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 हजुर हमें कहाँ बर्सर पेन्ड सीमेंट जानकी थर्मल पानी टैंक भगवती इंडस्ट्रीज प्रापानी साइज का, का जस्ता पाता फिटिंग टोयलेट बाथरूम को साथ ही दस वर्ष ग्यारेटी धारा को पूर्वी चितौन को एकमात्र आधिकारिक्रेता जानकारी रत्नगर आठ बकुलर्पण को कार्यालय पन्न पाँच एकसठी सात सय सात मोबाइल अन्ठानब्बे चार एकाउन्न शून्य अठहत्तर छब्बिस र अन्ठानब्बे चार, चार पचास उनासत्तरी एक सय चालिस प्रोपाइटर सुजन खनाल मुकुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम आधुनिक यात्रा हार्दिक, हार्दिक, स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्समा आधुनिक यात्राको अर्को एउटा नवीन श्रृंखला भेट्न हामी आइसकेका छौ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला राजा तपाईँलाई थाहा नै आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर हामी विशेष गरी नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका तपाईँलाई अत्यधिक मन परा मनपर्ने तपाईँले निकै नै माया गर्नुभएको तिनै सदार आधुनिक गीत सङ्गीतहरू प्रस्तुत गर्ने गर्छौँ र आधुनिक यात्राको यो बसाइ लिएर हर हामी हरेक हप्ताको तिन दिन आउँछौँ सोमबार त्यस्तै गरी बुधबार र शुक्रबार आज बुधबार श्रृङ्खला हो र आजको श्रृङ्खलामा मैले आधुनिक यात्राको यो वसाइमा विशेष गरी केही समय अगाडि निकै नै तपाईँ हाम्रो मनमुटमा बस्न सफल भएका गीत सङ्गीतहरू अलिकति मर्मस्पर्र्शी पनि छन् अलिकति रमाइलो खालको पनि छ दुवै खाले गीत सङ्गीतलाई तपाईँको माझमा लिएर आएको छु र आधुनिक यात्राको यो श्रृङ्खला तपाईँले यति बेला रेडियो अर्पण एक सय चार थप्लो गरेर त सुनिराख्नु भएको छ सा, साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लुडब्लु गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ कार्यक्रम आधुनिक यात्रामा अब भने सुरुवात गर्छु एउटा निकै नै सुमधुर आवाजबाट कार्यक्रमलाई सुरुवात गर्न चाहन्छौँ नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा निकै नै चर्चा अनि परिचर्चा बटुल्न सफल भएको एउटा आवाज छ यी शब्द पनि त्यत्तिकै उत्कृष्ट छन् सङ्गीत त्यत्तिकै राम्रो छ सुर्थ छन् तपाईलाई पक्कै पनि मनपर्छ यति बेला आधुनिक यात्राको सुरुवातमै राख्छु एउटा निकै नै मर्मस्पर्शी निकै नै कर्णप्रिय आवाज तिमीसँगै जुनी काट्ने अधिकार भयो भए दुःख सुख साथी अधिकार भ न सम्झेर तिनी सँगै जुनी काट्ने अधिकार भए निकै नै सुमधुर आवाज निकै नै कर्णप्रिय आवाज तपाईँले सुनिसक्नु भएको छ नेपाली सुगम सङ्गीतको क्षेत्रमा निकै नै चर्चित भइसक्नु भएको छ गायिका अन्जु पन्त उहाँकै स्वरमा तपाईँले सुनिसक्नु भएको छ यात्राको सुरुवातमै निकै नै मर्मस्पर् आवाज आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हरेक हप्ताको तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार आज बुधबार यो हो र बुधबार यो विशेष गरी मैले तपाईँलाई यिनै मर्मस्पर्शी आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्ने जमर्को गरेको छु र तपाईँले पनि यति बेला आधुनिक यात्राको यो व्यवसायलाई सुनिराख्नु भएको छ यो पनि आशा गरेको छु र यति बेला यात्राको व्यवसायमा फेरि एउटा राख्नु पर्छ नेपाली सुगम सङ्गीतको क्षेत्रमा श्याम शीतल यति बेला उहाँले नै बजारमा लिएर आउनु भएको एउटा निकै नै कणप्रीय आवाज छ शब्द निकै नै मरमस्पर् छ तपाईँ हाम्रो मनलाई सुन्छ यति बेला श्याम शीतलको सुमधुर आवाज रहेको मा एउटा आवाज मा मलाई मलाई मन मन बिना उसको राख्छु तिमेले मल माया दृदा कस को मंदिर भले बिना उसको जीवन औंसी को राधन भो कस को खुशी खुशी मलई हंसना भो कस को खुशी खुशी मल हंसो छना टारो दार को हाँने यो मया घास्ट किनले मलाई माया यो मया घास्ल मया क आधर छू तिमें संग खुल खुशी संगई रुलशन कार मेले भंता खुशले माया कसले माया गर्छ भने उसकै मान्छे बन्नु तिमी तिमरे तिम्रो छ भने उसकै मान्छे बन्नु तिमी तिम्रै तिम्रो छ भने तिम्रो मलाई माया गर्दा कसैको मन छ भने देखा जति सबै सपना कहाँ हुन्छ र पुरा पक्कै पनि हो तपाईँले पनि देख्नु भएको थियो होला कुनै सपना तपाईँको पनि पुरा भएको छ वा छैन मैले पनि देखेको थिएँ होला मेरो पनि पुरा भएको छैन जे होस् तपाईँले माया गर्ने मान्छेको तपाईले सधैँ भलाइ चाहनुहोस् माया प्राप्ति मात्र होइन त्याग पनि हो र यति बेला तपाईँ आधुनिक यात्राको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो र इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनिराख्नु भएको छ डब्लु लगन गरेर साथी त्यति बेला हामी अर्को एउटा सुमधुर आवाज नै तपाईँको माझमा राख्छौँ राज्यले चाहिँ बिदा माग्नुपर्छ है भनेर इसारा गरिराख्नु म अलिकति झुक्किन गएँ है त यति बेला आधुनिक यात्राको यो श्रृङ्खलामा एउटा आवाज तपाईँको माझमा राख्छौँ त्यस पछाडि कार्यक्रमको पनि अन्त अन्तमा छौँ एकैछिन पछाडि यो गीत सुन्नुहोस् त्यस पछाडि माझमा फेरि आउनेछौँ उपहार तिमीलाई म तरबार दिन्छु सक्छौ भने काट मर्न चाहन्छु म तिम्रै हातबाट शान्ति परिवारको आवाजमा तपाईँले सुनिसक्नु भएको छ निकै नै मर्मस्पर्र्शी गीत नेपाली सुगम सङ्गीतको क्षेत्रमा समीक्षा एल्बम पनि तपाईँले यी यो एल्बमबाट पनि यी गीत सङ्गीत सुनिराख्नु भएको थियो र तिनै गीत सङ्गीतको भिडबाट शान्ति परिवारको आवाजलाई आधुनिक यात्राको यो व्यवसायमा तपाईँको लागि प्रस्तुत गरेँ र आधुनिक यात्राको आजको यो श्रृङ्खलाको हामी लगभग अन्त पनि आइपुग्न लागिसकेका छौँ तिनजनासम्म तपाईँले आधुनिक यात्राको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यसै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुन सुकेकोनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र यति दलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद दिन्छु र अन्तमा एउटा निकै नै रमाइलो खालको गीत तपाईँको माझमा शिवपरियारको आवाज छोड्दै आधुनिक यात्राको आजको यो व्यवसायबाट प्रतीक्षा पनि छुटिन्छु हौस् त नमस्कार फरार गोना हजुर एउटा मान्छे दिल हुने भनौर फरार गो नजुर म छोर फराल गो नजुर एउटा मान्छे दिल छोरेरा गाउन हजुर एउटा मान्छे दिल छ गो